एउटा सिङ्गो जुन एउटा सिङ्गो जुनले पनि छाया हुन्छ आफ्नै दायाँ बायाँ हुन्छ अधेरीमा छाडी जाने छाया झनै याद आउँछ बह किने मन हो सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति सभा नौ बजेपछि देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ खै के भनौ र छोडिजानेलाई कसम खाई आफैले तोडिजानेलाई जसोतसो जिन्दगी यो चलेकै छ हिजो आज के सुनाउनु अन्तै नाता जोड़िजानेलाई खै के भनौ र छोडिजानेलाई कसम खाई आफैले तोडिजानेलाई तिमीले समझनु या बिर्सनुको बेप्रभाव छ जिन्दगी अचेल त्यसर्थ पनि म यसो भन्न सक्छु कि निकै नै अव्यवस्थित छ जिन्दगी शिशुकक्षाका नानी बाबुहरूले कपूरी के क लेख्न सके जस्तै कोहिले के मिल्दैन कहिले के, मिल के? फेरि पनि म प्रयत्नशील भनेछु हाम्रो दुर्घटनाग्रस्त सम्बन्धको जानकारी नभएका केही मान्छेहरू अझै पनि मसँग तिम्रो हाल खबर बारे प्रश्नहरू गर्छन् के छ तिम्रो मान्छेको खबर सोच्छन् कता कता बिझाउँछ प्रश्न म निकै असजिलो महसुस गर्छु फेरि दोहोऱ्याएर सम्झिन्छु प्रश्न तिम्रो मान्छेको खबर प्रश्न हाँसो उठ्दो हो कि मलाई हाँसो उठेको हो त्यो भने भ्य पाउँदैन तर मनमा नै सोच्छु मान्छे पनि स्थायी रूपमा कसैको हुन्छ र जब सम्बन्धहरू नै अस्थाई हुन्छन् भने मान्छे कसरी स्थायी रूपमा कसैको हुन सक्छ अनि यति कुरा बुझ्दा बुझ्दै पनि म कसरी स्वीकार्न सक्छु ऊ मेरो मान्छे अर्थात म मा उसको मान्छे बरू प्रश्नको जवाब दिनै पर्ने बाध्यताले अरूको व्यथा मलाई था भन्दै पछिन्छु म मान्छेको मन पनि बडो अजीबको छ है यही मन कहिले वाइफाई बनिदिन्दो रहेछ डिभाइस धेरैसँग पनि एकैपल्ट कनेक्सनमा रहन सक्ने अनि कहिले भने मोबाइलको ब्लूटुथ भइदिनु रहेछ टाढा हुने बित्तिकै आचरणभूत अध्ययन पछि निष्कर्ष हो मेरो यस अर्थमा पनि तिमीप्रति सदैव ऋणिरहनेछ म ढाँटेको होइन हो म किन पनि यसो भन्दैछु भने यस्ता निकै महत्वपूर्ण अनेकन कुराहरू सिकाएर गएकी छिमी सायद तिमी सँगै भइरहेको भए यी सब सिक्न सक्दैनथे म तिमीले त हाँसन मात्रै सिकाएथ्यौ रुन त म आफैले जानेको संसारमा हाँसु भन्ने चिज नै हुन्थेन भने तिमीले सिकाएकी हाँसोको पो अर्थ रहन्थ्यो होला र खर सब अंत्य स्वामी हस्तांतरण करे खबर कहीं अघि मेघगर्जीय झ नहल ली आएथ मेरे अगिलतीमेशम अतिवृष्टि दु बाटो भेटेगा चौ बाटो छुट्टी दु बाटो में भेटे चौ बाटो में छुट्टी केको बाचा, केको कसम, के को बाछा के को कसम अनायासे टुटिहाल्यौं छुट्यौं पनि यसरी केही सम्भावना सुन्ने भयो जीवन के रहेछ र सिसासरी फोटिहाल्यौं डोबाटोमा भेटेका थियौं चौबाटोमा छुटिहाल्यौं के को बाछा किताब पनि आँखाको धेरै नजिक ल्याइयो भने त्यसका अक्षरहरू पढ्न पनि तिमी यति नजिक भयो कि तिम्रा आवश्यकताहरू नै ठम्न सकेन मैले स्कुलले जीवनमा विज्ञान विषयको परीक्षामा एउटा प्रश्न आउँथ्यो सानो सियो पानीमा डुब्छ तर त्यति ठूलो जहाज पानीमा डुब्दैन किन भनेर अनि म बबुरो हत्त नपत्त जवाब फर्काउँथे जहाज पानीमा डुब्नको लागि बनाके होइन त कसरी डुब्छ भन्दै त्यसैले पनि मार्कशीटमा विज्ञान विषयको नम्बर सधैँ रातो घेराभित्र हुन्थ्यो म के भन्न खोज्दैछु भने मैले वर्षभरि घोकेर पनि बुझ्न नसकेको विज्ञान विषय भन्दा पनि जल्टि जटिल रहेछ तिम्रो मन नेपाली व्याकरण भन्दा पनि ज्यामिति भन्दा पनि गाह्रो रहेछ फेरि पनि प्रसिद्ध वैज्ञानिक थोमस सेल्बा एडिसन भन्दा पनि बढ़ी भुलक्कड भएर यी सबै कुराहरू बिर्सिँदै म भने लगातार तिम्रो मन बुझ्ने प्रयत्न गर्दैछु संसारकै खतम मान्छे यही थियो टिप्पणी अरूहरूले सुनाएका थिए मलाई फेरि पनि कुनै दुखेसो भने छैन तिमी मेरो म आज पनि भन्छु तिमी मेरो जिन्दगीको त्यो अलिखित पात्र हो जो सबैभन्दा नजिक आएर पनि सबैभन्दा टाढा भयो मबाट तर टाढ़ा नै सही मान्छेलाई हातको फूल भन्दा आकाशको जुन नै प्रिय लाग्छ भने चाहिँ तिमीसँग त्यस्तै आत्मीयताको महसुस गर्दैछु म बरु कहिले भने एउटै कुरामा दुख लाग्छ म सबैले सहजै पढे पनि कसैले पनि बुझ्न नसकेको अजीब किताब भइदिएछु सायद तिमीले पनि पानाहरू पल्टायो मात्रै अक्षर संग्रहहरूमा आँखाहरू डुलायो मात्रै अनि फाटा फुट देखिने चित्रहरूमा घोरियो मात्रै यदि शब्दहरूमा पोखिएको मलाई बुझ्थ्यो भने मलाई शत प्रतिशत विश्वास छ म तिम्रो टिप्पणी अवश्य नै पृथक हुनेथ्यो तर यसो भनिरहँदा म मेरो विगत पूर्णतया निष्कलंक नै थियो भन्ने ढिब्बी भनी गरिरहेको छैन दुधै दुध नुहाएको मान्छे त कहाँ हो र म पनि तर एउटा सत्य चाहिँ के हो भने जान अम्जानमा इतिहास बनेका गल्तीहरू सम्झेर प्रायश्चित गर्ने पक्षमा चाहिँ छैन विगत सम्झिएर अहिले रूनु बेकार हो आँसुले नै यादहरू धुनु बेकार हो विगत सम्झिएर अहिले रूनु बेकार हो आँसुले नै यादहरू धुनु बेकार हो जानेले नै नाता साइनो तोडी गए पछि फेरि पनि त्यही तस्विर छोनु बेकार हो विगत सम्झिएर अहिले रूनु बेकार हो आँसुले नै यादहरू धुनु बेकार हो गझे मनाई आत्मा कहानी कति नहीं छाइना जानी न जानी मैल जे घरे पशु आप गत समझे मनाई आत्मा कहानी कति नहीं छना जानी ना जानी मैल जे घरे ता पनि मलाई छैन सारा दिए नि खै छ माया गरे नि जति सहनु सही सके केही नदे लाखे छ जति सहनु सही सके केही नदेउलाखे छ तिमीलाई बिर्सेनी ख सुख चल दी छु भक दुख सुख चल दिन तीन लेनी राख सम्झे पनि ठिकै छ भुले पनि ठिकै छ भमराज यत्र तत्र डुले पनि ठिकै छ म त काँडा भएर बिझाएछु तिमीलाई तिमी भने जतासुकै फुले पनि ठिकै छ <णगी> सोमबार बीबीसी पछि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजो भन्दा आज राम्रो आजभन्दा भोलि बहकिनी मन हो मन बहकाउँछ खुसी थोरै आँसु धेरै पिर छ आज पनि पारी उषा वारी महावीर छ तपाईँले मनमा राख्नु भएको एउटा रेडियो कार्यक्रम बहकिनेमा कसैला समझिने समझिने समझना बीर्सना कोलतल तपाईं, अज नफस्ब नमस्कार मा महावीर आज फे तक समझना का बात छीटा मिथ्रुक्क भेजे एक छेउमै होत लाग्न आइपुगेको छ सारथी उषा केसीसँगै बहकिनु हुन्छ भन्ने विश्वास छ हामीसँग तपाईंलाई बहकाएको इतिहास छ हामीसँग भीड़ छिचोल्दै तपाईको मनमा ठाउँ पाएका छौ किनभने अलिकति खास छ हामीसँग सामुदायिक सूचना नेटवर्क सीआईएनको स्टुडियो काठमाण्डुबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिनेमन तपाईं देशभरिका अस्सी भन्दा बढ़ी सामुदायिक रेडियोहरूबाट सुनिरहनु भएको छ र विभिन्न ब्लगहरूमार्फत पनि सुन्न सक्नुहुन्छ सा कार्यक्रम सकिएपछि अनलाइनबाट पनि डब्ल्यूड डट सीआईएन पनि तपाईँ प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ स्रोत साधनहरूबाट तपाईँ सुनिरहनु भएको हुनसक्छ कार्यक्रम हो बहकिने मन सदै आजको सोमबार पनि तपाईँलाई एकैछिन भए पनि यो सबै किसिमको गन्जागोलबाट छुट्टै ठाउँमा लगेर राखौ छुटै ठाउँमा लगेर बहकाउ भन्ने त्यो सोच अनुरूप आइसकेका छौं शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर हो हाम्रो तपाईँ आउनुपर्ने नम्बर र आज कोही पहिलोपटक सुन्दै हुनुहुन्छ भने तपाईँको लागि भन्दैछु कार्यक्रम बहकिने मनमा हामी कुनै एउटा विषय लिएर आएका हुन्छौं प्रेमसँग सम्बन्धित विषय त्यो ष्यमा तपाईँको विचार बुझ्छौं छोटोमा अनि तपाईँको मुक्तक सुन्छौं मुक्तक चाहिँ तपाईँले नियममा लिएर आउनुहोला रूबाई शैलीको मुक्तकलाई यो चार लाइनको रुबाई शैलीको मुक्तकलाई हामीले कार्यक्रममा स्थान दिने गरेका छौं र तपाईँले मुक्तक भनिसक्नु भएपछि त्यो मुक्तको जवाफ मुक्तकमै फर्काउने त्यो प्रयास चाहिँ मेरो रहन्छ र तपाईँलाई मैले भन्नुपर्ने हुन्छ आज पनि यो गएको हप्ता www.facebook.com डट फेसबुक मन यो पेजमा सहभागिता जनाउनुहुने मुक्तक पठाउनुहुने एक सय साथ त्रियासीजना साथीहरू मध्येबाट छवटा मुक्तकै मैले साताको उत्कृष्ट मुक्तक भनेर लिएर आएको छु त्यो छवटा मुक्तहरू पनि तपाईँलाई सुनाउनु छ र महत्वपूर्ण कुरा आज एउटा प्रश्न लिएर आएका छौं त्यो प्रश्नमा सबैभन्दा पहिला हामी प्रेम तरंग सेगमेन्ट रहनेछ यो प्रेम तरंगमा गएको श्रृंखलामा प्राध्यापक विनोद शर्मासँग हामीले एउटा विषयमा बुझेका थियौं भने आज अर्को विषय छ हामीसँग जस्तो आजको विषय चाहिँ के हो भने सम्बन्ध छुटिसकेपछि पनि किन हाम्रो मनले भने त्यो सम्बन्ध छुटियो अब औ अर्कैको भयो भन्ने कुराहरू स्वीकार्न सक्दैन अर्थात धेरै माया गरेको मान्छेले छोडेर गइसकेपछि पनि किन ऊ कुनै दिन फर्केला फेरि मेरो जिन्दगीमा ऊ आउँछ आउँछ या ऊ फर्किन्छ भन्ने त्यस्तो किसिमको विश्वास जस्तो आश जस्तो चाहिँ किन लागिरहन्छ होला हामीलाई ऊ आफ्नै मान्छे जस्तो भन्ने चाहिँ ऊ फर्किन्छ होला एकदिन भन्ने त्यो विश्वास त्यो आश चाहिँ किन हुन्छ होला हामीलाई विश्वास भन्दा पनि आश भनौं किन लाग्छ होला हामीलाई यो प्रश्न छ शून्य एक डायल गरेर आउन सक्नुहुन्छ सबैभन्दा पहिले आजको प्रेम तरंग सेग्मेन्टमा मैले यही विषयमा विचार लिएको छु तपाई धेरैले पढ्नु भएको एउटा उपन्यास पछिल्लो समयको चर्चित उपन्यास समर लभका लेखक सुबिन भट्टराईसँग सुबिन भट्टराई विभिन्न प्रेम सम्बन्धी विभिन्न लेखहरू पनि लेखिरहनुहुन्छ अलिकति विश्लेषण पनि बढ़ी गर्नुहुन्छ उहाँ समर लभका लेखक सुबिन भट्टराई के भन्नुहुन्छ त छोडिएर गएको मान्छेको पनि फेरि फर्किन्छ होला भन्ने आश चाहिँ किन लाग्छ होला हामीलाई म सुबिन भट्टराईको विचार यतिखेर अगाडि सार्न गइरहेको छु म यतिखेर सुबिन भट्टराईको विचार सुना म दुई तरिकाले चाहिँ अठ्याउन चाहन्छु पहिलो कुरा के छ भन्दाखेरि त्यो छोडेर गइसकेपछि पनि प्रेमिकाले होस् अथवा प्रेमीले होस् अथवा अपोजिट सेक्सले होस् छोडेर गइसकेपछि पनि बिहा नहुन्ज्यो भने चाहिँ एक किसिमले फर्केर आउँछ कि अथवा आउँछ कि भन्ने आश चाहिँ जी त्यो रहिरहन्छ कतै उसको मन पग्लिने हो कि भन्ने खालको एउटा जुन झिनो आश हुन्छ आश धेरै ठुलो आशा नभए झिनो आशलाई किनभने संसार चाहिँ एउटा परिवर्तनशील छ ऋतुहरू जस्तै संसार पनि मौसमहरू जस्तै संसार पनि परिवर्तनशील हुन्छ मान्छेका भावनाहरू सोचाइहरू विचारहरू पनि मौसम जस्तै छिमछिनमा दिन दिनमा बद्लिरहन्छ त्यो हुनाले कुनै पनि बेला कुनै पनि बखतमा मौसम सुध्रे चाहिँ प्रेमिकाको प्रेमीको अथवा भनौँ अपोजिट सेक्सको मन यथावस्था स्थितिमा आउला बद्लेला भन्ने लाग्छ एउटा कुरा अब यसलाई अर्को पाटोले पनि म कसरी विश्लेषण गर्छु भने मान्छेको स्वभाव ह्युमन नेचर के छ भने जसले छाडेर गएको छ अथवा जो आफूबाट विकर्षण भएर आफूभन्दा टाढा गएको छ उसको चाहिँ बढी आश लाग्छ आफूसँग नजिक भएको आफ्नो समिपमा रहेको मान्छेको त्यति भ्याल्यु रहँदैन छोडेर गइसकेपछि पनि त्यो उसको भ्याल्यु बढी भएकोले गर्दाखेरि पनि मान्छेले त्यसप्रति बढी आसक्त हुन्छ त्यसप्रति बढी एट्याच हुन्छ र त्यसको आर्थिक उसलाई सधैँभरि जीवनभरि नै रहिरहेको भन्ने मेरो आफ्नो धारणा हो समर लव का लेखक सुविन भट्ट राय को विचार तपाय सुन्नभ छुटी गई सके फेरी मैं फर्केला भन्नी किसिम को आश कमी भय आज को प्रेम तरंग सेगमेंट में वहां विचार ली अब तप का विचार शून्य एक पचपन्न पचास नौ सौ बयासी शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल कर विचार राक्तक सुनिन्न विषय में सम्बन्ध छुटेर गइसकेपछि पनि किन हाम्रो मनले भने त्यो स्वीकार्न सक्दैन होला यही विषयमा म तपाईँका विचारहरू लिनेछु यतिखेर मलाई दीप श्रेष्ठले गाउनुभएको एउटा गीत याद आइरहेको छ बितेका कुराले केही चोट लाग्दा तिमी टाडा हुँदा धेरै दुःख लाग्छ यो चर्चित गीत धेरैको जिन्दगीमा धेरै पटक हहु रूपमा मिलिदिन्छ उसो त बितेका कुराले निश्चय नै चोट दिन्छन् भन्ने पनि होइन बरू चोट भरिएका बितेका कुराहरू लगातार सम्झनामा दोहोरिरहने चाहिँ धेरै हदसम्म सत्य हो कति कुराहरू अपुरा अधूरा भइदिन्छन् तीनै कुराहरू विगत बन्छ र समेटिन्छ आँखाभरि जसलाई हामी वर्तमानमा जति नै प्रयत्न गरे पनि त्यसलाई सोझाउन भन्न सक्दैनौ मैले पहिला पनि भनेको छु हाँसने ओठ रुने आँखा बीचको दूरी मात्र चार अम्बलको हुन्छ भनेर तर अचम्म चाहिँ के भने आँसू र हाँसो बीचको दूरी कैयौं माइलको भइदिन्छ यो चार अम्बलको दूरी तय गर्न तम्सिरहँदा कति त बीच बाटोमै अयोग्य साबित हुन पुग्छन् यो आँसु र हाँसो बीचको सम्बन्ध पनि बडो गजबको छ लगभग एक बित्ता तीन चार अम्मा लम्बाइ भएको टाकोमा हाँस्ने ओठ भन्दा रुनी आँखा माथि हुन्छ सायद त्यसैले पनि जिन्दगीभर आफू उचाइमा रहनुको प्रभुत् जमाइरहन्छ आँखा केही मान्छेहरू दिल खोलेर हाँस्दा आँखाबाट आँसु आउँछ तर कोही पनि रुइरहँदा खित्का छाडेर हाँस्न भनिसक्दैनन् यसका वैज्ञानिक कारणहरू त मलाई थाहा भएन तर मेरो मन भन्छ आँसु भनेको नाटक हो र आँसु भनेको जिन्दगी कहिलेकाही नाटकमा जिन्दगी चित्रण हुन सक्ला अर्थात हाँस्दा हाँस्दै हाँसु आउला तर जिन्दगी कहिले पनि नाटक जस्तै ना जिन्दगी कलाविहीन ढंगविहीन अनि शैलीविहीन बनिदिदो रहेछ सायद त्यसै बेला हो कि हामी पराजित भएको महसुस गर्न पुग्ने थाकेको अनुभव बटुल्न पुग्ने अनि सर्वोस्व गुमाएझ विचलित हुन पुग्ने जब जिन्दगी न समाउने हाँगो न टेक्ने लौरो भने जस्तो अवस्थामा पुग्छ तब हरेक ओरपरका सम्बन्धहरू तौड़िन पुग्छौं हामी जोड़िएका सम्बन्धहरूको वास्तविक तौल त्यति अनुभव हुन्छ परिणाम त बलेको आगो मात्रै ताप्छ दुनियाँ भन्ने निष्कर्षमा पुग्छौं हामी आगो बाल्ने प्रयत्नमा समय खर्चिन कोही तयार नभएको एउटा दरिलो पाठ सिकाइ हुन्छ आखिर जिन्दगी सिकाई पनि त हुने हामी हर प्रहरी न केही सिकिरहेकै त हुन्छ तर बना, जब सिकाइको प्रयोग गर्नको लागि तयार हुन्छौ त्यति बेला जिन्दगी क्रमशः अस्थायी रहेको हुन्छ हामी चाहेर पनि त्यसलाई आफ्नो बसमा राख्न भने असमर्थ हुन्छौं यस्तै आफ्नो बसमा राख्न असमर्थ भएकै बेला छोडेर जाने मान्छेलाई पनि फेरि बिर्सन त्यो अलिकति मनको एउटा कुनाले चाहिरहेर पनि सम्पूर्ण रूपमा चाहन सक्दैनौ फेरि फर्किन सक्छ त्यो मान्छे फेरि आउन सक्छ भन्ने इस्ते इस्ते एक ओरपरका सम्बन्धहरू तौलिन पुग्छौं हामी जोडिएका सम्बन्धहरूको वास्तविक तौल त्यति बेला अनुभव हुन्छ परिणाम त बलेको आगो मात्रै ताप्छ दुनियाँ भन्ने निष्कर्षमा पुग्छौ हामी आगो बाल्ने प्रयत्नमा समय खर्चिन कोही तयार नभएको एउटा दरिलो पाठको सिकाइ हुन्छ आखिर जिन्दगी सिकाई पनि त हो हामी हर प्रहरी न केही, केही सिकिरहेकै के त हुन्छ तर विडम्बना जब सयार हुन्छ त्यति बेला क्रमशः अस्थायी रहेको हुन्छ हामी चाहेर पनि त्यसलाई आफ्नो बसमा राख्न भने असमर्थ हुन्छ यस्तै आफ्नो बसमा राख्न असमर्थ भएकै बेला छोडेर जाने मान्छेलाई पनि फेरि बिर्सन त्यो अलिकति मनको एउटा कुनाले चाहिरहेर पनि सम्पूर्ण रूपमा भने हामी चाहन सक्दैनौं फेरि फर्किन सक्छ त्यो मान्छे फेरि आउन सक्छ भन्ने यस्तै यस्तै खयालहरू मनमा हुन्छन् यस्तै यस्तै आशाहरू मनमा हुन्छन् अनि त्यही आशाले गर्दा पर्खेर बस्छौ होला तर केही समस्याहरू तपाईँ सोचिरहनु भएको होला कि फोन सम्पर्कमा कोही पनि आउनु भएको छैन भनेर प्राविधिक कठिनाईको बीचमा छौ त्यसैले पनि थाहा छैन आज तपाईँसँग कुरा हुन्छ कि हुँदैन भने पनि यो प्रविधिले पनि बहघिनी मनलाई धेरैचोटि धेरै पटक यसै गरी घात गरिरहेको छ आज फेरि त्यो क्रम दोहोरिँदैछ म यतिखेर साताको उत्कृष्ट मुक्तकमा मैले लिएर आएको छवटा मुक्तक मध्येको केही मुक्तक म यहाँनिर लिन्छु निकै गाह्रो छ आजको प्रविधिको अवस्था हेर्दाखेरि हेरौँ तपाईँले बाहिर उषाजीसँग कुरा गर्नु भएपछि हामी एकदमै अप्ठ्यारो अवस्थामा जसोतसो काम चलाउने प्रविधि चाहिँ यहाँनिर बाहिर रा, माइक राखेर तपाईँको फोन माइकमा सुनाएर मेरो कानले सुनेर त्यसो गरेर कार्यक्रम जसो चलाउन खोजिरहेका छौ त्यति गुणस्तरीय नआउन सक्छ आवाज तै पनि हेरौँ है काम चलाउँछ गर्छौँ होला हामी कोही हुनुहुन्छ उषाजी ल कुरा गर्नु कस्तो आउँछु पछाडिको बरु यो धुन चाहिँ घटाइदिनु होला मलाई म यतिखेर मुक्तक नै लिन्छु म यतिखेर निर्मला थापा स्वीकृति नुवाकोटका मित्र हुनुहुन्छ हाल काठमाडौँमा उहाँको मुक्तक म लिन्छु सादाको छ उत्कृष्ट मुक्तक मध्येको यो पहिलो मुक्तक सुन्ने भाषा मीको घर आज भोलि थपदैछन् पीड़ा सुन्ने भाष म बसेको घर आज भोलि थपिँदैछन् पीड़ाको लस्कर आज भोलि म कोर्दै बस्नेछु नक्सा भविष्यको म कोर्दै बस्नेछु नक्सा भविष्यको सुन्ने भाष म बसेको घर आज भोलि थपिँदैछन् पीड़ाको लस्कर आज म कोर्दै बस्नेछु नक्सा भविष्यको निधाउ जति बेला सहर आज सुन्ने भाष म बसेको घर आज भोलि थपिँदैछन् पीड़ाको लस्कर आज निर्मला थापा सिक्रेतिकोट हल काठमाण्डका मित्र हुनुहुन्छ मुक्तकी मैले त्यसै गरी अर्को एउटा मुक्तक पनि यो क्रममा अगाडि सारिहाल्छु म रामचरण श्रेष्ठ चिसापानी छ रामेसाबका मित्रको मुक्त हो खोजेको मान्छे नपाएपछि मुटुबाट उसले हटाएपछि खोजेको मान्छे नपाएपछि मुटुबाट उसले हटाएपछि अन्तै बसाई सरेर गइन् मेरो घर पूरै जलाएपछि खोजेको मान्छे नपाएपछि मुटुबाट उसले हटाएपछि रामसँग श्रेष्ठ चिसापानी छ रामेसाबका मित्रको यो मुक्त अगाडि सार्यो मलाई जहाँसम्म लाग्छ आज तपाईँको फोन कलहरू चाहिँ हामी लिन सक्दैनौँ होला विदेको चार श्रृंखलाबाट हामीले यो प्रकृतिको अप्ठ्यारो पञ्चे महसुस गरिरहेका छौ त्यसैले पनि हेरौँ के हुन्छ म अर्को नम्बर चाहिँ भन्छु है तपाईँलाई शून्य एक अम... पाँच छब्बिस शून्य छ सय एकसठी शून्य एक पाँच छब्बिस शून्य छ सय एकसठी यो नम्बर एकचोटि शून्य एक एकचोटि उषाजी मलाई अघि मैले भनेको नम्बरमा एकपटक डायल गर्नुहोला तपाईँले याद गर्नुभयो म एकपल्ट फेरि तपाईँलाई त्यो नम्बर उषाजी मलाई त्यो ऐको नम्बर चाहिँ देखाइदिनुहोस् न यता शून्य यो नम्बर एकचोटि प्रयास गर्नुहोस् तपाईँले सम्भव भयो भने तपाईँसँग बोल्न पाउने थियौँ शून्य एक पाँच छब्बिस शून्य छ सय एकसा कतिपय सम्बन्ध छुटिसकेपछि पनि त्यो सम्बन्धको आशा हामीलाई किन लागिरहन्छ मनमा भन्ने विषय लिएर आएका छौँ विषय लिएर आउनु मात्रै भइरहेको छ तपाईँका विचारहरू पनि सुन्नलाई निकै गाह्रो भइरहेको छ आज कोही कोई हु फोन संपर्क में भने जानकारी आकूं के हो नमस्कार अर्को नैदेखि प्रविधिमा समस्या हुन्छ प्रकाशजी त्यसो भए अब के गरौँ भने अरू धेरै साथीहरूलाई समेटौँ भन्ने लागिरहेको छ त्यसैले म तपाईँलाई प्रश्न नै राख्छु अघि मैले जति पनि कुराहरू गरेँ नि सम्बन्ध छुटेर गइसकेको मान्छे फेरि फर्केला भन्ने किसिमको अब पक व्यवहार है झकझक्या समझिदाखे जो प्रभाव पार्षद फर्कने संभावना चस्की रहने मेरे मोटू दुखा गय चस्क रहने मेरो मोटू दुखाएर गय मस्क रहने तिम्रो अनुहार लुकाएर गय मस्क रहने तिम्रो अनुहार लुकाएर गय्राई दोस भारी बोकाय नी चकी रहने मेरे मोटू दुखाएर गय मस्क रहने तिम्रो अनुहार लुकाएर गयुप्राई दोस भारी बोकाई नी मेरे सामू आऊद झुकाएर गय चस्का मुठू जन लाने है चस्की रहने मेरो मुटु दुखाएर गयो तिम्रो अ लुका गय बोकाय नी चस्की रहने मेरो मुटु दुखाएर रह गयो मस्की रहने तिम्रो अनुहार लुकाएर गयो थुप्रै दोष भारी बोकाई नसक्ने गरी मेरो सामु आउँदाखेरि झुकाएर रह गयो रहने तिम्रो अनुहार लुकाएर गयो चस्का र मुटु जान्छन् जानेहरू मुटू जानी हरू। मन चस्काएस्का नमस्कार प्रकाशी सत्य आए रीती सारा अगालिया तीन याद न उड़े मन संहालना धुजा धुजा भाषा मोटू संबंध यु चीसो सत्य आए रा अगालिया तीन याद न उड़े को मन संहालना तपाईको मान्छे फेरि पनि आए हुन्थ्यो तपाईँको मान्छे फेरि आए हुन्थ्यो कहिले नछुटिने कसम खाए हुन्थ्यो तपाईँको मान्छे फेरि आए हुन्थ्यो कहिले नछुटिने कसम खाए हुन्थ्यो सँगै हिँड्छु यात्रामा भन्दा भन्दै उसले सँगै हिँड्छु यात्रामा भन्दा भन्दै उसले नछुटिने गरी त्यो हात समायो हुन्थ्यो तपाईँको मान्छे फेरि पनि आए हुन्थ्यो अनि कहिले नछुटिने कसम पनि खाए हुन्थ्यो शून्य एक पाँच छब्बीस शून्य छ सय एकसा नम्बर खुला गरेका छौं तपाईँ आउन सक्नुहुन्छ साताको उत्कृष्ट मुक्तमा पर्न सफल मुक्तक मध्ये एउटा अगाडि सार्छु जीवन अरियाल संघर्ष डण्डा तीनघरि हाल गाट नौम्सीमा धर्मको पनि अस्तित्व मेटिन सक्छ यी भट्टीहरूमा पुजारी भेटिन सक्छ धर्मको पनि अस्तित्व मेटिन सक्छ यी भट्टीहरूमा पुजारी भेटिन सक्छ अचेल प्रेमिकाको हातहरूबाटै आफ्नै प्रेमीको घाँटी रेटिन सक्छ धर्मको पनि तो यी भट्टीहरूमा पुजारी भेटिन सक्छ जीवन अरियाल संघर्ष डण्डा तिनघरि हाल गैडाकोट नौम्सी नौल सम्पर्कमा पनि म सिधै प्रश्न नै राख्छु कतिपय छुटेका सम्बन्धहरू फेरि फर्केला त्यही रूपमा भन्ने आश किन हुन्छ हामीलाई कोही धेरै आइरहन्छ किनभने पहिलोको मायासँग अथवा पहिला आफ्नो मान्छेसँग विभिन्न किसिमका क्रियाकलापहरू भएको हुन्छ होइन जस्तै मलाई यो समयअनुसारमा वसन्त ऋतुमा यो भएको र यो समयमा यो भएको ठिकै आइरहन्छ त्यो भारण अत्यन्तै आउँछ त्यो भारणले अब तपाईँले मुक्तक भन्न थालेपछि चाहिँ पछाडि त्यो रेडियोमा बजेको आवाज नसुन्नुहोला है एता फोनमै सुन्नुहोस् मुक्तक सुरु गर्नुहोस् अब हेमराजी हुनुहुन्थ्यो बोल्दा बोल्दै उहाँको फोन नै डिसकनेक्ट भयो शून्य एक पाँच छब्बीस शून्य छ सय एकसा नम्बर डायल गरेर तपाईँ आउनुहोला कोही आइसक्नु भएको छ हामी सोधिरहेका छौं सम्बन्ध छुटिसकेपछि पनि किन फेरि त्यो मान्छे त्यही रूपमा फर्केला भन्ने आशा यादहरू पनि त सहारा हुन् जिन्दगी यदि होइन भने विगतका यादले वर्तमान विथोल्न सक्ने सामर्थ्य किन राख्थ्यो र रामायण महाभारत विष्णु पुराण जस्ता देवी देवता सम्बन्धी ती टेलिफिल्महरू भारतले नै बनाउँछ त्यसैले पनि ती टेलिफिल्मका भगवान रूपी कलाकारहरू हिन्दी भाषा बोल्छन् अनि दिनह यस्तै टेलिफिल्महरू हेरेर अव्यस्त भइसकेका हाम्रा नानी बाबुहरूको मगजमा यस्तो छाप परिसकेको छ कि उनीहरू साथी साथी मिलेर भगवान बनेर खेले भने कुनै कुनै बेला खेल्छन् नि है गुडिया खेले जस्तो भगवान बनेर खेल्दा हिन्दी भाषा नै बोल्छन् किनकि उनीहरूले सिकेको नै भगवानहरूले हिन्दी बोल्छन् भन्ने हो ठिक यस्तै खाले भ्रमको भारी छ हामीसँग पनि जिन्दगीको बारेमा कतिपय यादहरूलाई भुलेर जीवन जिउनुपर्छ भन्ने औकालत गर्छौं हामी तर यस्तो होइन भुलेर भुल्नै नसक्ने विस्मृति हो याद फेरि जसरी पनि भुल्न सक्छु भन्ने मूर्खता पनि गर्नुहुँदैन हामीले कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार दाई नमस्ते, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ अनि तपाईँको घर नै काठमाडौँ हो कि कता हो ल तपाईँलाई पनि मेरो प्रश्नै रहन्छ सम्बन्ध छुटेर गइसकेको त्यो मान्छे फेरि फर्केला जिन्दगीमा भन्ने किसिमको त्यो किसिमको अपेक्षा आज चाहिँ किन हुन्छ होला हामीलाई विभिन्न त्यो पलहरूको प्रभाव हुन्छ है अब तपाईँको पनि मुक्त सुरु गर्नुहोस् पापी रहेछौ तिमी भेट्न बोलाइ छोडी गयौ पापी रहेछौ तिमी भेट्न बोलाइ छोडी गयौ भेट्न ढिलो भयो यात्रा कता मोडिग पापी रहेछौ तिमी भेट्न बोलाइ मोडी गयौ भेट्न ढिलो भयो यात्रा कता मोडिगौ यता बोलाइ तिमी कता किन्न जानुपर्ने पापी रहेछौ तिमी भेट्न बोलाइ छोडी गयौ भेट्न ढिलो भयो यता कता मोडिगौ तिमी गयो। निष्ठुरी हो भन्ने छाप लाग्नेछ उसलाई म दावाका साथ यसो भनिरहेछु म दावाका साथ यसो भनिरहेछु जति मन्दिर दाए पनि श्राप लाग्नेछ उसलाई त्यसो गरेकै हो भनी पाप लाग्नेछ उसलाई निष्ठुरी हो भनी तपाईँको पालो शून्य एक पाँच छब्बीस शून्य छ सय एकसठी यो नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ बेहोसिएर बौरिएको हुन्छ अनि बिरामिएर तंग्रिएको हुन्छ यसर्थमा पनि अनगिन्ते उतार चढ़ावहरूको नटुंगिनी श्रृंखला हो जिन्दगी भनेर रुचाउँछु यस्तै उतार चढ़ावहरूसँग जम्का भेट हुने एकाध मान्छेहरू ख्यालख्यालमै मनको आवरणमा कुदिदा रहेछन् तर तट्टानको मन छ भनेर आक्षेप लगाउनु अघि उनीहरू बुझ्दैनन् चट्टानमा खोपिएको नाम कहिले मेटिँदैन भनेर एही त छ विमिटी आक्षेप लगाएर आफै बिलाउँछु शरीत सुधा भनेपछि साहित्यिक नाम राख्नु भएको छ पक्कै पनि साहित्य पनि मेरो प्रश्न सम्बन्ध छुटिएर गइसकेपछि पनि फेरि फर्किए लाग्थ्यो मान्छे त्यही रूपमा किनकि जुन विगतमा भएका पलहरू यादहरूलाई भुलाउनै हो तपाईँको मुक्त हस् फुटेको यो सिनै बाँधि र हत्केडीले खुल्ला यो आकारसम्म हेर जुन रोएको छ फुटेको यो बाँसुरीमा धुन रोएको छ नितोसिनै बाँधिने नेला र हत्केडीले खुमा हेरेको छ फुटेको यो ताराहरूको हाल बेहाल हुन सक्छ जुन झर्नेसो धरतीमा बवाल हुन सक्छ त्यति बेला ताराहरूको हाल बिहाल हुन सक्छ ख्याल ख्याल होइन म साँच्चै भन्दैछु ख्याल ख्याल होइन म साँच्चै भन्दैछु साँच्चै सा नै त्यति बेला कमाल हुन सक्छ जुन झर्नेसो धरतीमा बवाल हुन सक्छ त्यति बेला ताराहरूको हाल बिहाल हुन सक्छ नमस्कार छुट्टिन्छौ सरिदाजी अब चाहिँ केही मैले लिएर आएको मुक्तकहरू भन्दै केही मुक्तकहरू लिन पर्नेछ यहाँनिर अघि मैले तीनवटा मुक्तक वाचन गरेँ अब उत्कृष्ट छ मुक्तकमा बाँकी तीनवटा मुक्तहरू छन् म यतिखेर पवन जीएम गुल्मी हाडहाडेका मित्रको यो मुक्तक लिन्छु म यो दिलको धड़कन ढुकढुक बनाएर गएको छ कोही मलाई भावुक बनाएर यो दिलको धड़कन ढुकढुक बनाएर गएको छ कोही मलाई भावुक बनाएर फिर्ता गर्नु कुनै दिन अतीतका ऋणहरू राख्छु अब यादहरू तमसुक बनाएर यो दिलको धड़कन ढुकढुक बनाएर गएको छ कोही मलाई भावुक बनाएर पवन जियाम गुल्मी हाडाडेका मित्र अर्को एउटा पनि म अगाडि सार्छु जितन राई लाफा उदयपुरका मित्रको यो मुक्त अचानक घाती घाती आँखा सुनको हारमा हुँदा को बाँच्न सक्छ र यहाँ सजिलै आफ्नै हत्यारा परिवारमा हुँदा अचानक घाती धारमा हुँदा आँखा सुनको हारमा हुँदा जितन राई लाफाग उदयपुरका मित्रको यो पढी एउटा मुक्त बाँकी छ अनि एकजना साथीसँग कुरा गर्न बाँकी छ फोन सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार।, नमस्कार नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट मा ए, जी, अन्तमा छौ त्यसैले तपाईँलाई प्रश्नमै जवाफ राख्नको लागि मैले अनुरोध गरेँ सम्बन्ध छुटेर गइसकेपछि पनि फेरि त्यो सम्बन्ध त्यो मान्छे उस्तै रूपमा फर्केर आउला नि भन्ने किन लाग्छ होला हामीलाई जति बेला जो सम्बन्ध जोडिएको हुन्छ त्यति बेला उसले बाचा गरेको हुन्छ कि म तपाईँलाई कसले छोडेर जाँदैन अनि म तपाईँलाई छोडेर जाँदैन भनेर जुन बाचा गरेको हुन्छ प्रत्येकपल्ट उसले टाढा भए पनि उसको त्यही नै म तपाईँलाई छोडेर जाँदैन भन्ने जुन उसले गरेको बाचा जुन शब्द हो त्यो दोहोरिरहन्छ आफूले सोध भइरहने भएको हुनाले कि भन्ने आशै हुन्छ जस्तो लाग्छ मलाई चन्द्रजी अब तपाईँको मुक्त गर्नुहोस् हजुर उनी मायाको सास माग्दैन् उनी मायाको सास माग्दैन् सास न भाग उया कोस मग्दिन्स नी ला मग्दिन्या उन्नी मया को सास मग्दिन्स नी ला मग्दिन कुछ मया करे थीं रे उनके आज मुटु बास मग्दिन उन्नी मया को सास मग्दिन्स नी लाग्दिन् माया मात्रै हो भने दिए हुन्छ माया मात्रै हो भने दिए हुन्छ बदलामा माया नै लिए हुन्छ माया मात्रै हो भने दिए हुन्छ बदलामा माया लिए हुन्छ तर लासको कुरा कदापि न स्वीकार्नुहोस् तर लासको कुरा कदापि न सँगै सधैँभरि यसै गरी जिए हुन्छ माया मात्रै हो भने दिए हुन्छ अवश्य अन्तमा छौं तपाईँको फोन लिन भाउँदैनौ साताको उत्कृष्ट मुक्त मध्ये अन्तिम मुक्तक छ सा दीप सागर चन्द पुनमा तीन छिप्रेना जाजरकोटका हुनुहुन्छ रंगीन थिए सपनाहरू खरानी बनायो शहर पस्यो र एउटा राहदानी बनायो रंगीन थिए सपनाहरू खरानी बनायो सहर पस्यो र एउटा राहदानी बनायो न पुग्यो न पुग्यो नियतिले बालकैमा रगदानी बनायो रंगीन थिए सपनाहरू खरानी बनायो शहर पस्यो र एउटा राहदानी बनायो दीप सागर चन्द जाजरकोटका मित्रको यो पढे मैले समय एकदमै कम छ त्यसरी पनि छुटिनुपर्छ तपाईँबाट केही चाहिँ भन्नै छ तपाईँलाई आ, बोली मार्मी हमी राेसबुक पेज में तैं डाउनलोड कर इसगरी तमाम ब्लग डब्ल्यू डब्ल्यू डब्ल्यू डट ईयूटीएमएनसीचयाचई मान्छे एउटा मान्छे डट बीएलओजी एसपीओटी ब्लग स्पट डट कममा पनि तपाईँले भोलि यो कार्यक्रम सुन र डाउनलोड गर्न सक्नुहुन्छ यसै गरी डब्ल्यूड चिसापानी नेपाल डट कममा यसै गरी मोहन बिहानी डट ब्लग स्पट डट कममा पनि तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ यसै हङकङमा यसकै नेपाली अनलाइन रेडियोबाट पनि तपाईँले सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ कार्यक्रमको अन्तमा छौ यति जेल कार्यक्रम सुनेर बस्नुहुने तपाई सबै सबैलाई धन्यवाद फोन ट्राई गर्दाखेरि पनि लागेन तपाईंको अर्को हप्ता तपाईँसँग कुरा होला त्यो अपेक्षा गरेको छु अनि एक दिनजर मलाई प्रविधिमा बसेर सहयोग गर्नुहुने उषाप्रति निकै आभार व्यक्त गर्न चाहन्छु आज फोनमा आउनुहुने तपाईँलाई पनि धन्यवाद सम्बन्ध छुटिसकेपछि पनि किन हाम्रो मनले भने त्यो स्वीकार्न सक्दैन अर्थात किन फेरि त्यो मान्छे फर्केला त्यही रूपमा भने आशा गरिरहन्छ होला यो प्रश्नको जवाब राख्दै म महावीर विश्वकर्मा पनि अर्को श्रृंखला सम्भको लागि ओझेल पर्ने आज्ञा चाहन्छु पहिले त प्रेम नै जीवन यस्तै परिभाषा हुन्छ जब चिरिन्च भ्रम अनि पहिले त प्रेम नै जीवन यस्तै परिभाषा हुन्छ जब चिरिन्छ भ्रम अनि तमासा हुन्छ दुनियाँ स्वार्थी छँदैछ सम्बन्ध तोडिन केबेर माया त टुट्नै सक्दैन त्यसैले त आशा हुन्छ पहिले त प्रेम नै जीवन यस्तै परिभाषा हुन्छ जब चिरिन्छ भ्रम अनि तमासा हुन्छ हवस् जान्छ रागा छ को को मोड़े। रेडियो और से चार थोपलो पांच मेगा हट और टाइम सिंह टाइम सिंह अहि रा दस बजे अति को दस बजे नमस्कार म गीतकार गजलकार सुंदर छोटो समय में बहुत चर्चित होना सफल रेडियो रेडिओ अर्पण एक सौ चार खुप्लो पांच मिनट भन्दिन माया गर्छ था छ मलाई छोड भन्दिनमा अरा खुस अन्तै मिल्छ भने तिमीलाई नेपाल नेटवर्क को रात दस बजे समाचार में साी लक्ष्मण संगे संगम को नमस्कार विभिन्न एफएम रेडियो स्टेशनू डब्ल्यू डब्ल्यू डट एनएफएम डट कम डट एनपी प्रसारण भई पहिले मुख्य मुख्य सरकार र राजनैतिक दलहरूसँगको वार्ताका लागि नेकपा माओवादीद्वारा <ण्था> अध्यक्ष वैद्यको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन केही दिनभित्रै गोलमेज सम्मेलन गर्न सरकार र उच्च स्तरीय राजनैतिक समिति सहमत अन्तर्राष्ट्रिय विमानस्थललाई आधुनिकीकरण गर्ने सम्बन्धमा भारतसँग भएको सम्झौता तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश चुनावपछि आउने सरकारलाई स्वीकार्य हुने बजेट ल्याउने अर्थमन्त्री कोइरालाको प्रतिबद्धता इजिप्टमा सैनिकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा कम्तीमा बयालिस जनाको मृत्यु घटनाको न्यायिक छानबिन गर्ने अन्तरिम राष्ट्रपतिको आश्वासन रा त्रिकोणात्मक एक दिवसीय क्रिकेट प्रतियोगिता अंतर्गत वेस्ट इंडीज रीलंका बीच को खेल फे वर्षा का कारण प्रभावित पूजा समाचार सर्वोच्च अदालत ने त्रिभुवन अंतर्राष्ट्रीय विमानस्थल को आधुनिकीकरण करने संबंध में भारत संघ नगर अंतरिम आदेश दिया अधिवक्ता श्री प्रसाद पंडित ले दायर गरे को रीट को सुनवाई करते न्यायाधीश तर्कराज भट्ट को एक इजलास के समझौता तत्काल कार्यान्वयन नगर आदेश दिया दुई हजार साल जेठ अठारह गति काठमंड में भारत गृह सचिव स्तरीय वार्ता में अध्यागमन प्रणाली आधुनिकीकरण करने जिम्मा भारत दिखने समझौता समझौता पत्र को एक्काईस रचीस नम्बर बुदा राष्ट्रहित विपरीत जिक्र कार्यान्वयन नगर्न माग गर्दै पण्डितले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो एक्काइस नम्बर बुदामा त्रिभुवन विमानस्थलको अध्यागमन प्रणाली आधुनिकीकरण गर्ने उल्लेख छ यस्तै पच्चीस नम्बर बुदामा लुम्बिनी र पशुपति नगरमा भारतीय अध्यागमन जाँच केन्द्र स्थापना गर्ने उल्लेख छ सर्वोच्चको अन्तरिम आदेशसँगै चेकपोस्ट स्थापना गर्ने प्रक्रिया पनि तत्कालका लागि रोकिने छ सरकार एवं राजनैतिक दलहरूसँग वार्ताका लागि नेकपा माओवादीले अध्यक्ष मोहन वैद्यको नेतृत्वमा वार्ता टोली गठन गरेको छ सरकार गठनदेखि निर्वाचन प्रक्रियाको विरोध गर्दै निर्वाचन बहिष्कार सम्मको घोषणा गरिसकेको माओवादीले अध्यक्ष वैद्यको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो पोखरामा सम्पन्न केन्द्रीय समिति र काठमाण्डुमा हिजो सम्पन्न पोलिट बैठकको निर्णय आज राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै माओवादीले आन्दोलन र वार्तालाई सँगसँगै अगाडि बढ़ाउने बताए पत्रकार सम्मेलनमा अध्यक्ष वैध्यले आफ्नो पार्टीले लचकता अपनाउँदै सरकार र चार दलीय संयन्त्रसंग वार्ता गर्न टोली गठन गरेको बताउनुभयो यद्यपि उहाँले आफूहरूले लचकता अपनाउँदा पनि जबरजस्ती चुनाव गर्न खोजिए कड़ा संघर्षमा उत्रने चेतावनी दिनुभयो चुनावी मंत्री परिषद का अध्यक्ष खिलराज रेग्मी और उच्चस्तरीय राजनीतिक समिति का संयोजक विजय कुमार गच्छेदार बीच आंदोलन रलह सहमति में लिया गोलमे सम्मेलन करने सहमति प्रधानमंत्री को सरकार निवास बाल्आटार सरकार विघटन र निर्वाचन मिति परिवर्तन नगर्ने करी केिन भित्र गोलमे सम्मेलन बोलाउने सहमति गच्छेदार समिति वार्ता प्रयास बैठक में भाई निर्णय का बारे में रेग्मीला जानकारी कराई मंत्रीपरिषद अध्यक्ष रेग्मी ने निर्वाचन प्रक्रियामा प्रक्रिया प्रति असंतुष्ट पनि चुनावी प्रक्रिया में लिया वार्ता और संवाद जारी राखन आग्रह थियो निर्वाचन क्षेत्र निर्धारण आयोगले आज सरकारका उच्च पदस्थ अधिकारीहरूसँग छलफल गरेको छ आयोगको सचिवालय नयाँ वानेश्वरमा भएको छलफलमा मुख्य सचिव व्यवस्था विकास संसदका महासचिव र नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरू सहभागी थिए सहभागीहरूले सबैलाई मान्य हुने ढंगले निर्वाचन क्षेत्र पुन निर्धारण गर्न सुझाव दिएका छन् आयोगले हिजो नागरिक समाजका अगुवाहरूसँग छलफल गरेको थियो सूचना तथा संचार मंत्री एवं सरकार का प्रवक्ता मधव प्रसाद पौड़ ने मंगसी चार गति काग तोकान सभा निर्वाचन को महोल बनाने पत्रकार आग्रह गर्नु में प्रेस चौतारी ने बुझाई ज्ञापन पत्र बुझे मंत्री पौड़े निर्धारित समय चुनाव कराने वातावरण निर्माण में सब लग्न पर्नेता वहां संचार मध्यम रस्या समाधान का विभिन्न आयोग बनाने प्रक्रिया अड़ी भेस काउन्सिल ने सावजनिक पत्र पत्रिक वर्गीकरण प्रति ङ संचार माध्यमहरूले असन्तुष्टि जनाइरहेको भन्दै प्रेस चौतारीले मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएको हो नेकपा एमालेका अध्यक्ष झगनाथ खनालले हरेक निकायमा जनजातिहरूको उचित प्रतिनिधित्वका लागि एमाले तयार रहेको बताउनु भएको छ पार्टी केन्द्रीय कार्यवाले बल्खुमा आज नेपाल आदिवासी जनजाति महासंघको ज्ञापन पत्र बुझ्दै उहाँले जनजातिको अधिकार सुनिश्चितताको लागि एवं भाषा र संस्कृतिको संरक्षणमा आफ्नो पार्टी कहिल्यै पछाडि नहटेको नहाट बताउनुभयो आगामी संविधान सभामा जनजातिहरूलाई उपयुक्त ढंगले समावेश गर्ने आश्वासन दिँदै अध्यक्ष खनालले समानुपात प्रतिनिधित्वको पक्षमा एमाले दृढ रहेको बताउनुभयो महासंघले समानुपातिक आरक्षणको सीट संख्या घटाउन नहुने जातीय पहिचानलाई व्यवस्था गर्न नहुने लगायतका माग राखी अध्यक्ष खनाललाई ज्ञापन पत्र बुझाएको का छ पहिचानलाई व्यवस्था गर्न नहुने लगायतका माग राखी अध्यक्ष खनालले ज्ञापन आर्थिक गरेको प्रशिक्षण कार्यक्रममा मन्त्री कोइराला विवादमा आउने खालको कुनै पनि कार्यक्रम बजेटमा नल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघले विभिन्न तीनोटा परियोजनाका लागि नेपाललाई झण्डै विराबरको ऋण तथा अनुदान अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थ सचिव शान्त भरोसा बड्छ यही भरोसालाई कायम राख्दै तपाईको जीवनका हरेक आशा र सम्भावनालाई सफल बनाउन व्यक्तिगत र व्यवसायिक आवश्यकताहरुमा सहयात्री बनि सम्पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्न हामी सधैं तपाईको साथमा छौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक रत्ननगर 100 राहाचोक चितवन